नमस्कार हामी लोक संगीतका बिबादन समस्त आदरणीय श्रोतावित्रमा संगीतका बिबादन पनि चोकराउ राई प्राविधिक मित्र रिजमसँगै आवाजबाट सुन कुमार उपस्थित भएको छ। <laughs> अर्पण सबैका लागि सुदैका लागि रेडियो अर्पण 104.9 FM सँगै हर्ट्सङे इन्टरनेट अनलाइनमा radioarpan.com बाट पनि विश्वभर सुनि रहनु भएको छ। आज शनिबारको श्रृंखला कार्यक्रम लिएर उपस्थित भएका छौँ तपाईँको माझमा लोकसौतारी विशेषतः उत्कृष्ट दसवटा गीतहरू तपाईँको लागि प्रस्तुत गर्ने गर्छौँ अघिल्लो हप्ताबाट हामीले उत्कृष्ट पाँचौँ तेज गीतहरू र उत्कृष्ट पाँचौँ लोकभागहरू प्रस्तुत गर्दै आइरहेका छौँ तपाईँको माझमा र आजको श्रृङ्खलामा पनि त्यही प्रक्रियालाई नै हामीले निरन्तरता दिनेछौँ तपाईँको माझमा आजको यो श्रृङ्खलामा पनि उत्कृष्ट पाँचौँ तेज गीतहरू र उत्कृष्ट पाँचौँ लोकगीतहरू तपाईँको माझमा प्रस्तुत गर्नेछु अवश्य पनि कार्यक्रममा अन्तिमसम्म सुन्नुहोस् जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह अनि प्रतिक्रिया तपाईँले हामीलाई दिन सक्नुहुनेछ मृत्युको मुखमा सौतमी अघिल्लो हप्ता पनि पाँचौं स्थानमा रहेको थियो र यो हप्ता पनि पाँचौं स्थानमा रहन सफल भएको छ पूर्णकला विषय अनि चितसाईको आवाजमा गोविन्द पंगेणीको रहेको छ तपाईँ लागि पाँचौ स्थानमा रहन सफल मृत्युको मुखमा पर्सो सानो जाओ अपना फिर तुम घा पढ़ना सक माया दीदी माया मारे पर ना सकू सक सुे माया कर छोरा बस आधार दस नो दीदे माया मारो मन और सक सुगे तिहे माये समेरा जिंदगी मेरे तुग मुख पर्न आवाज राखे साईको आवाजमा गोविन्द पंगनी हप्ता पनि पाँचौं स्थानमा रहेको थियो आज त्यस गीतको पाँचौँ स्थान र पाँचौ गीत र लोकगीतको पाँचौं गीतमा कुनै पनि गीतहरू नवप्रवेशको रूपमा प्रवेश गरिरहेका छैनन् यो जानकारी रिज गीतर्फ यो हप्ता उत्कृष्ट पाँचौ स्थानमा रहन सफल भएको छ एमाया सुना न सुन यो हप्ता एक स्थान तल झर्दै पाँचौँ स्थानमा आएको छ तपाईँ सम्पन्नको लागि एमाया सुन न पशुपति शर्मा गायत्री थापा अर्पण कला विषीको आवाजमा स्वीकार पाँचौ स्थानमा रहन सफल यो छ दालाको माया झन् झण बाँड्दै गएको छ त्यो मेरो जस्तो माया ओ एक हुन मन लाग्छ दुई मोटु एक हुन हजुर ए माया सुन सुन मी थापा पशुपति शर्मा अनि पढिआी तर्फबाट उत्कृष्ट पाँच स्थानमा रहन सफल तपाईँको लागि प्रस्तुत गरी तपाईँ सुनिरहनु भएको छ तपाईँको मनको आवाज रेडियो प्रणको लागि मित्रो रिजनले सहयोग गरिरहनु भएको छ उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल तेज गीत अनि उत्कृष्ट पाँचौ स्थानमा रहन सफल लोकगीतहरू तपाईँको माझमा हामी पालै पालो गरेर प्रस्तुत गरिरहेका छौँ पालो रहेको छ अघिल्लो चौथो स्थानमा चौथो स्थानमा रहन सफल भएको छ तिमीसँगै सानो एउटा विन्ति गर्छ मगरको आवाज सृजना गर्छ तिम्रो राखिजी दुःख त मेरो छ यस्तो माया जो कोही माया हुन्छ तिमीसँग सानो एउटा बिन्ती गर्छ सय जु नि मागेमा सँगसँगै होला पा तिमी टाढा भाइ भने मेरो मन रो यो माया जो कोई मया का हो तिमी एउटा ए कर सय जो नि माइन पासँगै नपा तिमी कर्म छ हजुर तिमी सँगै सानो एउटा बिन्ती गर्छु टुएनसी अनि शब्द सृजना रहेको थियो उत्कृष्ट चौथो स्थानमा रहन सफल लोकगीत विधाबाट यो आवाज तपाईँको लागि महिलाहरूको महान चढ हरितालिका तेज पनि नजिकै छ त्यसको पावन अवसरमा रेडियो अर्पण एक सय चार थुलो पाँच मेगाहरूले वृहत तिज गीत प्रतियोगिता पनि आयोजना गरिरहेको छ गर्दैछ र सँगसँगै तिज गीतको माहौललाई स्थानमा रहन सफल अनि उत्कृष्ट पाँचौं स्थानमा रहन सफल लोकगीतहरू तपाईँको लागि प्रस्कृत भएका छन् अब लागष्ट चौथो स्थानमा रहन सफल भएको यो हप्ता उत्कृष्ट चौथो स्थानमा रहन सफल भएको छ तिजको भाकामा नाची धोमाया अघिल्लो हप्ता उत्कृष्ट पाँचौं स्थानमा रहन सफल भएको थियो भने यो हप्ता एक स्थानमाथि उत्कृष्ट चौथो स्थानमा रहन सफल भएको छ तपाईँ सम्पूर्णको लागि सुलेन्द्र पौडेल अनि राधिको आवाजमा तिजको भाकामा नाची धुमाया स्वीकार हे हाँसेर बोलिलो हाँसेकै राम्रो न नाचो भन्दा त नाचेकै राम्रो नाचिदे पैसाको भाकामा नाचिदो मैया अरूले बम्बा नाचे दोमैया सो मैयालाई हे मैले सो मैयालाई दुर्बी नै लाएर मैले मैयालाई दुर्बी नै लाएर aiera pihera maiya lai na jikai aiera pihera maiya lai na jikai na jikai aiera हजुर तपाईँ सम्पूर्णको लागि राख्यो तिजाको भागमा नाची धुमाइ उत्कृष्ट चौथो स्थानमा रहन सफल भएको थियो तिज गीतको विधातर्फ भएको छु सोलेन्द्र पौडेल अनि राधिक हालको आवाज रहेको थियो भने नयाँ शब्द सिर्सेना चोलेन्द्र पौडेल र रामजी पौडेलको रहेको थियो तपाईँका लागि आवाज रहेको थिएँ रेडियोहरू पनि एक सय सात लोकस मेगरहरूसम्म लोकजी उत्कृष्ट पाँच स्थानमा रहन सफल तिजका गीतहरू सँगसँगै लोकगीतहरू तपाईँको लागि पस्किरहेको छु अब लागौं लोक तर्फबाट उत्कृष्ट तेर्सो स्थानमा रहन सफल गीत तर्फ यो हप्ता लोक तर्फबाट उत्कृष्ट तेर्सो स्थानमा रहन सफल भए जो अगिल हप्ता भाई तीरसो स्थान में आयोग भाग बादलो होमशेत्र पूर्णकलाय प्रदी को सफने शब्द प्रकाश रिमी तपर्क का उत्कृष्ट तीरसो स्थान में रहना सफल बाद निकेले परेको बादलुले हो काली साइलो भेषतिर झरेको रोदीमा खङ्केको बादलले हो कम धम दा एकतिर झरे माता माया गए व्यक्तिरा बादल भे तिर रोदी में खन के कारो भेजी तिर धर को रोदी में खन के कुलो देखी धीरे जुनफानीले भनेको बाधा लुरे हो त बाइन सम्पूर्ण गला ग्यु एमसी3 यानि पनाकला बिछि गवालाजना यो समुद्र आवाज बाखे लए परला सुबेरीको थियो भने शब्दपर गास रेग्मिको हाइकोस आउटक्रस्टर सो स्थानमा रहन सफल ढाका लोकबिदातर्फबाट त बांका लागि प्रस्तुत गरे लोक सो ती सुन्नु भएको छ अर्पण सबैका लागि तीज गीतका विधाहरू तर्फबाट त्रिसो स्थानमा रहन सफल भएको तर्फ यो हप्ता उत्कृष्ट तेर्सो स्थानमा रहन सफल भएको छ तिजको गीतमा केटा नै नाचे केटाले गाए सीता राणा अनि पशुपति शर्माको आवाज भएको छ सम्पूर्णको लागि उत्कृष्ट तेर्सो स्थानमा रहन सफल गीत बिताबाट तिजको गीतमा केटाले नाचे केटाले गाई यो आवाज यो आवाज पछि छोटो आफ्नो गाउने हैनौ हाम्रो थुन देख्दैनौ तैले गाएके तैलेख्दैनौ त्यसका गीत गाउने थोरै नि गल्पा गल्प नै पोस्ता हजुर व्यापारिक स्वागतभर सुनिरहनु भएको छ प्राविधिक मित्र रिजन सिंग आवाजबाट सुन कुमारमा शनिबारे श्रृंखला विशेष उत्कृष्ट दशौं स्थानमा रहन सफल लोक भाकाहरू तपाईँको लागि प्रस्तुत गर्ने गर्छौँ र अघिल्लो हप्ताबाट हामीले उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल त्यस गीत र उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल लोकगीतहरू तपाईँको था लागि प्रस्तुत गर्दै आइरहेका छौँ र आजको यो श्रृङ्खलामा पनि हामी त्यसरी नै तपाईँको माझमा प्रस्तुत भइरहेका छौँ अब उत्कृष्ट दोस्रो स्थानमा पर्न सफल लोकविधा तर्फबाट लोकगीत सुन्नमा यो हप्ता दोस्रो स्थानमा हप्ता पहिलो स्थानमा रहन सफल भएका स्थान तल झर्दै दोस्रो स्थानमा रहन सफल भएको छ जय जय हो विश्वकर्मा अनि सम्पूर्णको लागि एक नारायण भण्डारीको लय सभ्यमा उत्कृष्ट दोस्रो स्थानमा स्वीकार सुख सुले मिलाई झुम्भानो जय जय जय जय हो तिम्रो जय जय हो पार सुना झर कोरो नो हजुर जय जय होस् तपाईँ सम्पूर्णका लागि कुलेन्द्र विश्वकर्मा अनि पूर्णकला बेसिक आवाजमा यस अनुरोध आवाज राखे उत्कृष्ट दूरस्थ स्थानमा रहन सफल भएको थियो लोकबिदातर्फबाट तपाईका लागि अर्पण सबैका लागि यसो देखलाغي सुनि रहन पाएको छ रेडियो अर्पण 108.5 मगाहे होलस्कु कार्यक्रम लक्षुतारीको व्यवसायमा स हामी आवाजबाट सोमसो पनि यो आवाजबाट तपाईको रेडियो स समर्थनका लागि मित्र रिजमले सहयोग गरि रहनु भएको छ अबला गाउँ तीज बिदातर्फबाट उत्कृष्ट दूरस्थ स्थानमा रहन सफल हामी भाग तफ यो त तीस विधाबाट उत्कृष्ट दोस्रो स्थानमा रहन सफल भएको छ अघिल्लो हप्ता तेर्सो स्थानमा रहेको भएका्ताको स्थान माथि छ दोस्रो स्थानमा आएको छ कार्किनेर ल्याऊ माया कार्किनेर ल्याऊ पशुपति जानकी मगरको आवाजमा तपाईँ सम्पूर्णको लागि राख्दैछु शर्माको दिने भोर भन्यो किन नबोलेरै दिने अहिले त भन्छौ माया कार्किनेर ल्याउ मोटरसाइकल झाउ भन्छौ माया कार्किनेर ल्याउ हामलाई धुलो उठ्छ पानी परेर जाउँछ भन्छौ मोटरसाइकल झाउ हजुर कार्किनेर ल्याऊ माया कार्किनेर ल्याऊ पशुपति शर्मा अनि जानकी मगरको आवाज मै सम्पूर्णको लागि राखेँ ल शब्द सुरुजना पशुपति शर्माको रहेको थियो गीतका विधाहरू मार्फतबाट उत्कृष्ट दोस्रो स्थानमा रहन सफल यो भाग तपाईँको लागि पस्किसकेको छ अब लाग पहिलो स्थानतर्फ लोक विधाबाट यो हप्ता पहिलो स्थानमा रहन सफल भएको रहेको छ अघिल्ला हप्ता दोस्रो स्थानमा रहेको भागा एक स्थानमाथि चढ्दै तेस्रो पहिलो स्थानमा आएको छ तपाईँ सम्पूर्णको लागि जब दैव लाग्यो राजु ढोकाल अनि आवासमा नयाँ शब्द सृजना शिवमा रहेको छ अब तपाईँको लागि म राख्दैछु पहिलो स्थानमा रहन सफल लोकबिद्ध तर्फबाट जब दबा लाग्यो स्वीकार हजुर जब तपाईँ सम्पूर्णको लागि मगर अनि राजु ढकलको आवाज रहेको थियो भने लाइ शब्द सिर्जना शिव हमालको रहेको थियो पहिलो स्थानमा रहन सफल लोकी विद्या तर्फबाट यो आवाज प्रस्तुत गरिसकेको छु यो आवाजी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ अब हामीसँग एउटा मात्र आवाज बाँकी रहेको थियो त्योभन्दा अगाडि पछि फर्केर हेरौँ आज कुन कुन आवाज कुन स्थानमा बजे त तपाईँको लागि र्फबाट पाँचौ स्थानमा मृत्युको मुखमा छौ तिमी त्यसै गरी चौथो स्थानमा तिमी सँगै गर्छ तेस्रो स्थानमा बादल दोस्रो स्थानमा तपाईँ सम्पर्कको लागि जया जया होस् र पहिलो स्थानमा जब द्यौ तपाईँको लागि प्रस्तुत गरे पनि तर्फबाट पाँचौ स्थानमा ए माया सुनामा सुना नाची माया त्यसै गरी तेस्रो स्थानमा तिसको गीतमा केटा नै नाचे केटाले गाए दोस्रो स्थानमा तपाईँको लागि राखे कार्किने र ल्याऊ माया कार्किने ल्याऊ अब पहिलो स्थानमा तिसको भाग त माग्नु पर्ने होस् आजको यो श्रृङ्खलामा पहिलो स्थानमा रहन सफल भएको रहेको छोरो पाउने आशा पशुपति शर्मा अनि टिकापुनको आवाजमा तपाईँ सम्पूर्णको लागि राख्दैछु तिन सय बत्तीसमा सम्पर्क गर्न सक्नुहुनेछ पुनः एकपटक प्राविधिक मित्रलाई विशेष आभार प्रकट गर्दै सम्पूर्ण लोकसो कार्यक्र आजको यो श्रृंखलाबाट सम्पूर्ण आज्ञासाहस नमस्कार of a nickel.